अले बिहान को एगार बजे अहान को एगार बजे मनोरंजन का लगी सुनो हजूरा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 नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेघासँगै इन्टरनेट लाइनमा सौरमान अनुसार सूर्य दक्षिणायणतिर गई कर्कट मा, मा। रेखा माथि पुग्ने भएकोले आजको दिनलाई कर्कट संक्रान्ति पनि भनिन्छ हिन्दू धर्मअनुसार सूर्य दक्षिणायण हुँदा देवताको रात र पितृको दिन हुने भएकाले हिन्दूहरूले साउन महिनादेखि पितृकारीको थालनी गर्ने प्रचलन पनि रहिआएको छ मानुखाई मुरी उब्जाउने भन्ने कथनअनुसार असार महिनाभर गरेको खेतीपातीको कामबाट थकित र हिलो मैलाबाट छुटकारा पाउन एक आपसमा रमाइलो गरी भोज खाने चलन पनि छ हिलोमा लामो समयसम्म काम गर्नुपर्ने भएकाले हिलोबाट फैलिने रोगबाट जोगिन लोतो पनि प्रचलन रहेको छ आज साँझ कुकुर डाइनो काग कुरिलो पानीसरो पुरेनी गलेनी लगायतका औषधि वनस्पतिहरू बालेर बेलुकी घरको आँगनबाट चारै दिशामा गुल्ट अर्थात् लुतो फ्याँक्ने चलन छ आज कन्दारक नामक राक्षसको पूजा गर्ने पनि गरिन्छ जसले दाँध लुतो खतिरा जस्ता चर्मरोगको प्रकोपबाट बच्न सकिने विश्वास गरिन्छ सा। साथै लुतो फ्याँक्दा नाङ्लो छटाउने शङ्ख फुक्ने घण्ठ बजाउने ढिकी कुट्ने पनि गर्ने गरिन्छ सा। साथै साउन महिनाभर हिन्दू नारीहरूले हातमा मेहेन्दी र हरिसूरा लगाउने चलन छ भने प्रत्येक सोमबार व्रत पनि बस्ने गरिन्छ सा। साथै शिव मन्दिरहरूमा साउनको सोमबार विशेष घुइसो पनि लाग्ने गर्दछ एकीकृत एक नेकओवादी पा, पार्टी भिरो पदय विवाद चुनावसम थाती राखने तैयारी विकल्प में ज्यादा थप विवाद आने और चुनावी कार्यक्रम में असर पर्ने भैया बाहे पद विभाजन नगरी चुनाव में जाने तैयारी भरको एक नेता जानकारी द्वय प्रवक्ता अग्निप्रसाद साप कोटा विकूप में सारि पदय विवाद बैठक बारे सलफल कर एकीकृत माओवादी पदाधिकारी पूर्व समिति सदस्य तथा ब्यूरो प्रमुख बैठक आज बोलाइसो जेपछि पार्टी केन्द्रीय कार्य पेरिस डाँडा कोटेश्वरमा बोलाइएको बैठकमा विस्तारित बैठक एजेन्डामा छलफल केन्द्रित रहनेछ प्रवक्ता सापकोटाले अहिलेसम्म तीन बजेको लागि बैठक तय भएको तर उच्च स्तरीय राजनैतिक समितिको बैठक बस्े भने बस्न सक्ने बताउनुभयो विस्तारित बैठकमा विवाद मिलाउनअघि उच्चतहका नेताहरूबीच सहमति गर्ने प्रयासमा एकीकृत माओवादी लागेको छ नेकपा ने ने ने एमाले संविधानसभा चुनावको तयारी र संगठनात्मक संरचनाका विषयमा छलफल गर्दैछ केन्द्रीय कमिटी बैठकमा पेश गर्ने कार्ययोजनाका अन्तिम रूप दिन सचिवालयको बैठक बस्नेछ अहिले के बेरमा पार्टी कार्यबलकोमा बस्ने बैठकमा मुख्यत संविधानसभा निर्वाचन र केन्द्रीय कमिटी बैठकको लागि तय गरिने एजेन्डामा छलफल हुनेछ सचिव युवराज केवलीले एमाले संगठनको स्वरूप पनि फेर्न खोजेको र निर्वाचनको तयारी पनि गर्नुभएकोले बैठक त्यसमा केन्द्रित हुने बताउनुभयो वहाँले संविधानसभा निर्वाचनको लागि स्थगित चलाएको अभियानको समीक्षासहित थप कार्यक्रम तय गरिने पनि बताउनुभयो उच्च स्तरीय राजनैतिक समितिको नेतृत्व आजबाट फेरि एकीकृत नेकपा माओवादीले सम्हाल्ने भएको छ एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाल प्रचण्डले आजबाट समितिको नेतृत्व सम्हाल्नु हुने भएको छ समितिको पहिलो नेतृत्व पनि अध्यक्ष प्रचण्डले नै गर्नुभएको थियो आज नेतृत्व सम्हालेपछि बैठक बसाल्ने तयारी भइरहेको उहाँको निजी सचिवालयले जनाएको छ नेकपा माओवादी लगायत सन्तुष्ट दलहरूसँग गर्ने वार्ता हिजो समिति र सरकार तर्फबाट पठाइएको पत्र लगायतका विषयमा छलफल गर्न बैठक बस्ने तयारी छ बैठकको समय भने तय भइ नसकेको प्रचण्डका सहयोगी शिव खकुरेले जानकारी दिनुभयो नेकपा माओवादीका उपाध्यक्ष सिपी घजुरेले सरकारले घोषणा गरेको निर्वाचनको प्रतिकार गर्नको लागि आफूहरूले तयारी थालेको बताउनु भएको छ आज बिहान सुनसरीमा घजुरेले मुख्य चारदल मुरभेडमा गएकाले आफूहरूले पनि त्यसको प्रतिकार गर्ने तयारी गरेको बताउनुभयो उहाँले कस्तो खाले तयारी थालेको भनेर चाहिँ खुलाउनु सबैभन्दा ठुलो हतियार भनेको जनता हो हामी जनताको घर गएर सचेत बनाउने काम गरिरहेका छौँ घजुरेले भन्नुभयो वातावरण नबनाई चुनावमा जानुको कुनै अर्थ नभएको उहाँको दावी छ चार वर्षमा बन्न नसकेको संविधान एक वर्षमा बन्छ भन्ने के ग्यारेन्टी छ गजुरेले भन्नुभयो गोलमेज सम्मेलनबाट अहिलेको विद्यमान समस्याको समाधान गर्नुपर्ने उहाँको भनाइ थियो गजुरेले नेकपा मावदिला बाइपास गरेर संविधानसभाको निर्वाचन हुनै नसक्ने बताउनुभयो पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवपराशीको अरुणखोला नजिकै गाडीको ठक्कर बाझ आज एकजनाको मृत्यु भएको छ मृत्यु हुने युवकको सनाखल भने हुन सकेको छैन अरूणखोलादेखि झन्डै दुई किलोमिटर पश्चिमतर्फ जङ्गलको बिचमा मध्यरातमा ठक्कर दिएर गाडी फरार भएकोले खोजीकारी भरिएको प्रहरले बताएको छ सबलाई पोस्टमार्टमको लागि प्राथमिक स्वास्थ्य केन्द्र चोरमारामा राखिएको छ म्यानमारका राष्ट्रपति थेन्सेनले यो वर्षको अन्त्यसम्म सबै राजनैतिक बन्दीहरूलाई रिहा गरिने बताउनु छ पहिलो औपचारिक भ्रमण कार्यक्रममा बेलाद का राष्ट्रपति थेन्सेनले त्यहाँका प्रधानमन्त्री डेभिड क्यामरनसँगको भेटपछि यो वर्षको अन्त्यसम्म म्यानमारमा आस्थाका बन्दी नरहने बताउनु हो उहाँले विशेष समितिले हरेक राजनैतिक बन्दीको मुद्दाको समीक्षा गरेको पनि बताउनुभयो राष्ट्रपति थेन्सेनले एक हप्ताभित्र देशको जातीय समूहसँग युद्ध विराम हुन सक्ने सम्भावना पनि व्यक्त गर्नुभयो आउँदो हप्ता देशव्यापी युद्धविराम सक्ने र त्यसमा साठी वर्षसम्म वर्षमा पहिलोपल्ट बन्दुकहरू शान्त हुने भन्दै उहाँले त्यसका लागि कठिन वार्ता गर्नुपर्ने र कड़ा सम्झौता गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो र वेस्ट इन्डिज र पाकिस्तान बीचको दोस्रो एक क्रिकेट आज हुँदैछ गुयानामा हुने खेलमा पाकिस्तान मिलवाहा वल्हक र वेस्ट इन्डिज डुन ब्राभोको कप्तानीमा मैदानमा उत्रनेछ खेल नेपाली समय अनुसार तीन बजेपछि शुरू हुनेछ पाकिस्तान पहिलो एक जित निकालेको आज पनि उच्च मनोबलको साथ मैदानमा उत्रदैछ भने फराकिलो हार बिहारीको आज जितको खोजीमा हुनेछ यसअघि पहिलो एक पाकिस्तान एक रनको फराकिलो अन्तरले भएको थियो हवस् त बिहान एघार बजी कर्पण खबर सकियो मौसम सम्झना बिदा हुन्छु नमस्कार डेमी मैथ साइंस रेस्ट नदी पांच विषय में मी रू करना पाइने साथ ही English